पण सँगै सुन साथ सुनिरहनु भएको अपराजेको छ ध्रुवराज खनाल अब खबर विस्तारमा नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले आगामी निर्वाचनमा एमाले देशको पहिलो शक्तिका रूपमा स्थापित हुने बताउनु भएको छ उहाँले पहिलो संविधान सभाको निर्वाचनमा ए माओवादी पहिलो पार्टी बन्नु देशका लागि दुर्भाग्य भएको बताउनुभयो विश्व मदन आश्रित स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय मदननगर बल्कुमा आयोजित कार्यक्रममा उहाँले एमालेले आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुँदै संविधान निर्माण लगायतका कार्यलाई निष्कर्षमा पुर्याउने दावी गर्नुभयो नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै उहाँले नेताद्वयको सिद्धान्तमा आधारित भएर नेपाल वर्तमान अवस्थासम्म आइपुगेको विमाण लिएर आउनु भन्नुले सर्वोच्चको कमजोरी छता भएको बताउनु भयो राप्रपा र राजपाको एकता महाधिवेशनमा बोल्दै पोखरेलले दलहरूले खिलराज नेतृत्वमा सरकार बनाउनु लज्जाको विषय भएको बताउनु भयो राज्य सञ्चालन गर्ने राजनैतिक दलले हो भन्दै उहाँले गैर राजनैतिक व्यक्तिलाई नेतृत्व दिनुले दलहरूको असक्षमता प्रष्ट भएको उल्लेख गर्नुभयो संविधान सभाको निर्वाचन संकट समाधानको एक उपयुक्त विकल्प भएको नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनु भएको छ राप्रपा र राजपाको एकता महाधिवेशनमा सम्बोधन गर्दै उपसभापति पौडेलले दशकौंदेखिको राजनैतिक सङ्कट समाधान गर्न संविधान सभाको चुनाव गर्नुपर्ने बताउनुभयो केही शक्तिहरू निर्वाचन बेथोले षड्यन्त्रमा लागेको भन्दै पौडेलले त्यस्ता शक्तिहरूलाई परास्त गरी देशमा राजनैतिक स्थिरता कायम राख्नुपर्ने बताउनुभयो एक पार्टीले अर्को पार्टीलाई स्वीकार गर्न नसक्नु नै नेपालका राजनैतिक दलहरूको कमजोरी भएको पौडेलको भनाइ छ एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले भातृ सङ्गठन एवं कम्युनिस्ट लिङ्ग वाइसिएलाई पुनः सक्रिय बनाउने बताउनु भएको छ वाइसिएल नेवा राज्य समितिले काठमाडौँमा आज गरेको मोटरसाइकल र्यालीको उद्घाटन गर्दै पुनले वाइसिएललाई सक्रिय पार्ने बताउनुभयो विगतमा शान्ति प्रक्रिया र संविधान लेखनमा बाधा नपुगोस् भन्नका लागि वाइसिएल निष्क्रिय पारेकाले बदलिएको परिस्थितिमा वाइसिएलाई सक्रिय बनाउन जरुरी रहेको एमाओवादी युवा इन्चार्ज समेत रहेका पुनको भनाइ छ सरकारले समयमा पाठ्य पुस्तक नपुर्याए सम्बद्ध अधिकारीहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कृष्णहरी बास्कोटाले जनक शिक्षा साजा प्रकाशन लगातका सम्बद्ध अधिकारीहरूलाई बोलाएर पाठ्य पुस्तकको बिक्री वितरणमा तीव्रता दिन निर्देशन दिनुभएको छ उहाँले नपोग भएको अठार लाख थान पुस्तक पन्ध्र दिनभित्र मुद्रण गरिसक्न निर्देशन दिनुभयो दुई करोड चालिस लाख थान किताब छाप्ने पाएको जनक शिक्षा सामग्री केन्द्रले एक करोड छ्यानब्बे लाख चौवालिस हजार चार छापेको छन् एक करोड छब्बिस लाख थान पाठ्य पुस्तक मुद्रण गर्ने जिम्मा निजी क्षेत्रले पाएको छ मन्त्री परिषद कार्यालयका सचिव बासकोटाले साझा प्रकाशनका केन्द्र छवटा क्षेत्रीय कार्यालय र उन्नाइसवटा जिल्ला स्तरीय कार्यालयले सेट नपुगेका पाठ्य पुस्तकहरू बिचमा पनि तुरन्त बिक्री थाल्न निर्देश गर्नुभएको छ नेपाल टेलिकमले आजदेखि इन्टरनेट प्याकेजको महसुलमा कटौती गरेको छ विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको बस अवसर पारेर टेलिकमले महसुलमा कटौती गरेको हो सर्वसाधारणको पहुँचसम्म इन्टरनेट सेवा पुर्याउन महसुलमा कटौती गरेको टेलिकमले जनाएको छ इन्टरनेट प्रदायक संस्थाहरूको बिचमा प्रतिस्पर्धा बढ्दै जान थालेपछि उपभोक्ताहरू बिच आफ्नो उपस्थिति बलियो बनाउन नेपाल टेलिकमले महसुलमा कटौती गरेको हो टेलिकमले डायल अफ ISDN Dial of Night Surfing, SDSL र बाइमैक्स इंटरनेट लीज कनेक्टिविटी थ्री जी ईविडीओ लगात का पैकेज में शुक घटाई र स्पेनिस कोपा डेल्रेक फुटबलको उपाधिका लागि आज रियल मडिट र एथलेटिकको मडिट भेट्दैछन् खेल मध्यरातमा हुनेछ मर्डिड डरबी भडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ यो सिजन लालेगाको उपाधि बार्सिलोनालाई सुम्पिएको रियल मडिड कोपा डेलरेकको उन्नाइसौँ पादी जित्ने प्रयासमा हुनेछ उसले पछिल्लो पटक दुई हजार उपाधि जितेको थियो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 मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ लामो दुरीसम्म घुड्ने माइलेजको राम्रो सुविधासँगै फाइनेन्सको सुविधा भएको त्यसैले म सधैँ रुजने गर्छु सु मेरो सुजुकी सूझकी टाड़ी ऑटोमोबाइल टाड़िए ऑटोमोबाइल पूर्वी चितून